मा जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छ अनि जन्मन्छन् सृजनशील व्यक्तिहरू मूल्यमा माया मूल्यमा माया तोकिने भए सलाम जिन्दगीलाई पैसामा माया जोखिने भए सलाम जिन्दगीलाई तिम्रो मेरो एकापसमा नजर ओजस्पी शाब्दिक भावहरू पोखिन्छन् जब बनेर सिर्जना नमेटिने रहेछ साहित्यिक प्यास लाग्दैछ तिर्सना तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा रेक साता को आइतबार बिहान दस बजेको अर्पण समाचारपछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाहर्चमा कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो कार्यक्रम मेरो रचना नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई आज पनि भेट्नका लागि रासँगै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र उपस्थित भइसकेको छु तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रममा रहेर रह हामी तपाईँकै साहित्यिक सिर्जनहरू वाचन गर्ने गर्छौँ र महिनाको अन्तिम हप्ताको आइतबार हामी यही समयमा रहेर एकजना साहित्यकारसँगको भलाकुसारीलाई विगतका दिनदेखि नै जोड्दै आइराखेका छौँ हामीले आज पनि तपाईँको बिचमा तपाईँको त्यो साहित्यिक रचनाहरूभन्दा पनि एकजना साहित्यकारको जीवनी एकजना साहित्यकार कसरी बोक्छन् त साहित्यमा त्यही कुराकानी गर्नको लागि त्यही भलाकुसारी गर्नको लागि आज कार्यक्रम लिएर उपस्थित भएको छु म र यो कार्यक्रमलाई तपाईँले रेडियो अर्पण एक सय चार थौलो पाँच मेगा हर्चमा र इन्टरनेटमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ भने जुनसुकै कै समयमा डाउनलोड गरेर सुन्ने व्यवस्था मिलाइदिएको छ मोहन बिहानीजीले मोहन बिहानी ब्लग स्पोर्ट डट कममा गएर पनि तपाईँले यो कार्यक्रमलाई जुनसुकै समयमा पनि डाउनलोड गरेर सुन्ने व्यवस्था हामीले मिलाएका छौँ हामी कार्यक्रमको सुरुवाततिरै छौँ र कार्यक्रमको सुरुवातमा भने तपाईँ सबै सबैको लागि एउटा साङ्गीतिक आवाज राख्छु एउटा गजल आवाजलाई राख्न चाहन्छु त्यसपछि आजको अतिथि साहित्यकार जीवनाथ भट्टजीसँगको कुराकानीलाई जोड्नको लागि म उपस्थित हुनेछु कार्यक्रमको सुरुवातमा भने तपाईँ सबै सबैको लागि यो मिठो गजल आवाज केवल तपाईँको लागि राख्न चाहन्छु छैना बोली के कस्तोला था छैना छ छु भने उनलाई भनिदिनु मुग्लानमै म मरेछु भने उनलाई भनिदिनु एउटा तारा खस्यो अरे जुनलाई भनिदिनु खुसी हुन्छन् होला उनी म मरेको खबर सुन्दा खुसी हुन्छ होला उनी म मरेको खबर सुन्दा उनकै खुसी हेर्न भने स्वर्ग पुग्यो अरे भनिदिनु मुगलानैमा मरेछु भने उनलाई भनिदिनु एउटा तारा खस्यो अरे जुनलाई भनिदिनु एउटा तारा खस्यो अरे जुनलाई भनिदिनु भोलि के हुन्छ तपाईँलाई थाहा छैन मलाई पनि थाहा छैन आज हामी बोलिराखेका छौँ तपाईँसँगै रहेर के हुन्छ भोलिको दिनलाई कसले पो देखेको छ र भोलि गएर कहाँ ठोकिन्छन् हाम्रो यी जिन्दगीका यी डुङ्गाहरू कहाँ गएर अल्झिन्छन् हाम्रा यी पखेटाहरू उडिराखेको समयमा कहाँ अल्झिन्छन् हाम्रा जिन्दगीका ती पानाहरू कहाँ गएर चाहिँ पल्टेन चाहिँ जी विभस् हुन्छन् अनि ती पल्टेका पानहरू बन्द हुन पुग्छन् अनि हामी सोच्छौँ के मेरो जिन्दगी यत्तिकै चलिराखेको छ त भित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेक सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभरि एकै सुनिराख्नु भएको छ अनिल गजमेर जिक्रीजीको रचना सँगसँगै पुनः स्वागत गर्न चाहे कार्यक्रम का मेरो रचनामा आज हामीसँग एकजना साहित्यकार हुनुहुन्छ गोर्खाका साहित्यकार तरै पनि उहाँ चितवनको बसाइ हुनुहुन्छ आज उहाँसँगको कुराकानीलाई उहाँसँगको भलाखुसारीलाई म अगाडि जोड्न चाहन्छु सुरुवातमा म कार्यक्रममा उहाँलाई स्वागत स्वागत छ कार्यक्रममा के छ नयाँ नौलो सुनाउनु चितवनको बसाइमा हुनुहुन्छ गोर्खाको बसाइदेखि लिएर फेरि चितवनमा आइपुग्नु भएको छ कति सालमा चाहिँ चितवन आइपुग्नु भयो गोर्खाको बसाइँ कस्तो र चितवनको बसाइ कस्तो रहेको कस रहे छ अहिलेसम्म म दुई सालमा सत्र सालमा साल गोर्खा तान्द्रा ओखेलबाट <coughs> म चितवन बसाइ सर र आफ्नो जीवनोपार्जनका लागि चितवनमा चितवन पश्चिम चितौन विजयनगर शरणपुरमा बसोबास हुँदाहुँदै पनि म हिन्दुस्तानको भारतको कुनामा कलकत्तामा गएर केही समय परिस्थितिले गर्दा त्यहाँ आफ्नो जीवनोपार्जनको जीवनयापन गरेँ बत्तिस वर्ष तर मैले चितवनमै आएर चाहिँ आफ्नो शिक्षा दीक्षा ना पाएँ मात्र म मा बचपन थिएँ थे, तेह्र वर्षको थिइनँ यो गोर्खाबाट चितवन आउने बेलामा तपाईँ तेह्र वर्षको हुनुहुन्थ्यो हजुर तेह्र वर्षको उमेरमा चाहिँ चितवन आएर आफ्नो पढाइलाई चाहिँ निरन्तरता दिनुभयो चितवनमा आएर चाहिँ कति कक्षासम्म पढ्नुभयो आफ्नो शिक्षालाई चाहिँ कहाँसम्म पुर्याउनु चितवनको विषयमा चाहिँ अब जातको भ्राहना भएको हुनाले मैले संस्कृति अथवा चाहिँ दुर्गा चण्डीहरू पहाडमै अध्ययन गरेको थिएँ कखा uh -huh. मैले भइसकेको थिएँ र uh चितवनमा -huh. आएर मैले विजयनगरमा आएर दुई हजार उन्नाइस सालमा म त्यहाँ तिन कक्षामा भर्ती भएँ uh -huh. त्यसपछि मैले कर्मश गएर शारदा स्कुलमा दस अध्ययन गरेँ दुई हजार छब्बिस सालमा uh -huh. त्यसपछि म फेरि केही दिन केही क्षेत्रमा शिक्षक काम पनि गरेँ uh -huh. त्यसपछि म फेरि आफ्नो जीवन उपार्जनको लागि भनिहालेँ भारतको कुनातिर गएर कलकत्तामा गएर बत्तिस वर्ष आफ्नो जीवनयापन गरेर पिनछिन पकाएर अहिले घरमा आएर यस्तै बसिरहेछु र मलाई यो साहित्य सम्बन्धीमा अलिकति म साहित्यकारक होइन वास्तव कि मलाई साहित्यले ज्यादै घसड्दै लगेर म आफ्नो तरङ्ग तैरिएका केही साहित्य रोचक भएर साहित्य रोचकका आधारमा म आज तपाईँहरूको यस स्टुडियोमा अर्पण स्टुडियोमा म चाहिँ उपस्थित हुनु पनि सुवर्ण मौका अवसर दिनुभयो तपाईँहरूले धन्यवाद छ तपाईँलाई अर्पण परिवारलाई अर्पणको म्यानेजमेन्टहरूलाई अनि <laughs> यो भारतमा गएर चाहिँ तपाईँ रोजगारीको सिलसिलामा भारत पुग्नुभयो भारतमा चाहिँ कति वर्ष बत्तिस वर्ष बस्नुभयो बत्तिस वर्ष बस्यो बत्तिस वर्षको यो सङ्घर्षरत जीवन चाहिँ भारतमै बिताउनु भयो आफ्नै जीवनोपार्जनको बिताउने पर त्यसपछि गएर चाहिँ आफ्नो जीवनोपार्जनको लागि हुँदाहुँदै पनि बौद्धिक विकासको लागि सामाजिक क्षेत्रमा केही काम गर्ने मौका पाएँ र सामाजिक क्षेत्रले नै मलाई चाहिँ अलिकति समाजको चाहिँ दुसराको एक दुसराको मद्दत गर्नुपर्छ भन्ने भावना उठाएर केही मात्रा समयमा हामीले समाज संस्था गरेर स्वयंसेवक पनि काम गऱ्यौँ साथीहरूसँग मिलेर अनि मैले त्यहाँ बाहिर समाज क्षेत्रमा पनि काम गरेर यो चाहिँ साहित्य कला कौशलहरू मैले सिक्ने अलिकति मौका पाएँ साहित्यपट्टि रुचि रुचि हुन रोचक हुनको लागि मैले समय पाएन त भने एउटा सामान्य घर परिवारको मान्छे म गएर अब चाहिँ कहाँको चाहिँ अब म ठुलो विद्वान हुन सक्थेँ र मैले समयमा चाहिँ वास्तविक उच्च शिक्षा पनि हासिल गर्न सकिएन मात्र छब्बिस सालको एसएलसी हो त्यो पनि अब चाहिँ स्कुल उत्तीर्ण होइन जिरोस् त्यसैले पनि म विदेशमा गएर पनि शिक्षक काम पनि गरेँ मैले इन्डियामा गएर पनि त्यो विदेशी यात्रामा गएर पनि विदेशमा बसेर त्यो अब टिचरको काम गर्नुभयो शिक्षकको काम गर्नुभयो कति वर्ष शिक्षक बन्नुभयो त्यो ठाउँमा रहेर रह चाहिँ अनि त्यो ठाउँमा गएर म पहिले त चौकीदारीमा भर्ती भएको हुँ चौकीदारमा चौकीदारमा चौकीदारमा भर्ती भएर केही दिन छिन् पछि मैले चाहिँ त्यहाँको म्यानेजमेन्टहरूले मेरो चाहिँ अथवा के हो त्यसलाई देखेर अनि म चाहिँ अलराउन्ड जस्तो प्रिन्सिपलको दाइना हात जस्तो भएर काम गरेँ मैले चाहिँ त्यसपछि चाहिँ मैले अलराउन्ड पुरै चाहिँ काम गरेँ कहिले टिचर पनि कहिले मेथर पनि हुन्थेँ कहिले गेटपालि पनि हुन्थेँ मेरो कामको कोही भारस थिएन त्यसै कारण चाहिँ दाइ प्रिन्सिपलको दाइना हात भएर अलराउन्ड काम गरेँ मैले अनि यो साहित्यतर्फ चाहिँ कसरी मनगयो यस्तो अब चारैतिर घुम्नु पर्ने काम अब प्रिन्सिपलको दि कहिले गेट पाले भन्ने कहिले अब यता गएर अब स्कुलको प्रिन्सिपलका कामहरू पनि गरिदिनु पर्ने टिचर पनि बनिदिनु पर्ने कसरी यो साहित्यतर्फ चाहिँ कसरी लेख्नको लागि त्यो तरङ्गहरू चाहिँ कसरी उत्पन्न भयो तपाईँलाई यो के हुँदो भन्दा समयले नि त्यसलाई चाहिँ सृष्टि गर्दो भन्ने अनुमान गरेँ अब समय समयमा समाज सम्बन्धी सङ्घ मैले भएपछि त अनि मलाई चाहिँ उतापट्टि कसको भानु जयन्ती उता कसैको जयन्ती हेर्न जान देख्न जान साथीहरूले सहयोग सम्पर्क त गर्नुभयो अनि जाँदै जाँदै मलाई चाहिँ आकर्षण बढ्दै गयो अनि त्यसमा रुचि बढ्दै गयो र साहित्य सम्बन्धीमा मलाई चाहिँ केही रुच रोचक भएन साहित्यर्फ चाहिँ साथीहरूले त्यो अब साथीहरूको घुलमिलमा जम्मिँदा राम्रो सङ्गत गर्यो भने राम्रो फल पाउँछ कुसङ्गत गऱ्यो भने कुसङ्गत एकदमै समाजमा यो इन्डिया अब भारत चाहिँ अब साहित्यतर्फ धेरै अगाडि पनि छ यो मे फिल्महरू हुनसक्छ होइन अब यस्तो अब गजलका चाहिँ बाडी नै बग्छ बग्छ त्यस्तै ते ठाउँमा पनि तपाईँ त्यसमा पनि विशेष गरेर चाहिँ कलकत्ता एउटा शैक्षिक ठाउँ हो शिक्षित ठाउँ हो त्यहाँ चाहिँ विशेष गरेर वरिष्ठ चाहिँ शिक्षा हासिल भएको ठाउँमा जविन्द्रनाथ टागरको चाहिँ जन्मस्थल त्यस्तो चाहिँ विभिन्न विदेश आगार जस्ताका होइन र त्यहाँ चाहिँ साहित्यको र संस्कृति संस्कृति साहित्यको अनि त्यो त भन्ने भए परेन त्यहाँ एकदम एकदम हिन्द चाहिँ गहिरहे जस्तै छ त्यहाँ पनि त्यस्तैमा चाहिँ अब पुग्न पाउँदाखेरिमा सौभाग्य मेरो यो के के भनेदेखि त्यस्तो ठाउँमा पुगेर अलिकति मैले चाहिँ साहित्यको रस सुस्नु पाएको हुनाले आज तपाईँहरूको चाहिँ यहाँ यो अर्पणमा पनि उपस्थित हुनुभयो त्यही साहित्यलेका मैले तपाईँको बारेमा सुनेको होइन अब सुने जति तपाईँलाई बुझेँ जति चाहिँ तपाईँले एउटा स्मारिकाको सम्पादक पनि बन्नुभएको थियो अरे भरतमोह भारत मोहँदाखेरि सम्पादक चाहिँ कसरी बन्नुभयो यो सम्पादक क्षेत्र चाहिँ कसरी छिर्नुभयो होइन सम्पादक क्षेत्रमा चाहिँ अब म अलिकति पढाइ लेखेकै भएको हुनाले साहित्य सम्बन्धीमा गीत गाना गजलपट्टि त्यहाँदेखि म रोचक भएको हुनाले अथवा मेरो एउटा चाहिँ रचना एउटा चारको छ शिशिर बसन्त दुई हजार एकचालिस सालमा शिशि बसन्तको लोकलहरी शिशि बसन्तको लोकलहरी गद्यबाट पद्य मलाई पद्यमा होइन पद्य गद्य कवितामा लोकलहरीमा परिणत गरेको छु त्यसलाई त्यसले गर्दाखेरि नै मलाई चाहिँ एउटा साहित्य सम्बन्धी रोचक बनाइदियो र अनि म त्यहाँ समाजका सम्पादकहरू त्यहाँ समाजमा गएर समृद्धि भएछन् पढे लेखेको मान्छे तैँले यस्तै गर भन्न थालेसिन मलाई त्यसमा चाहिँ साहित्य सम्बन्धीमा दिएको हुनाले साहित्य सेक्रेटरी भएर सम्पादक भएर नै त्यहाँ चाहिँ काम गर्नु पऱ्यो र म सिक्दै गएँ वास्तविक गराउन सिकेर आउँदा कोही पनि रहन्छ एकदमै त्योभन्दा त्यसले चाहिँ समाजले चाहिँ मलाई धेरै नै प्रेरणा दियो अब जन्मिँदै त कोही पनि अब जानेर त बुझेर आएको हुँदैन बाहिर अब आमाको कोखबाट बाहिर निस्किसकेपछि त्यो समाजको वातावरणले जसरी बुझ्छ त्यसरी नै आफूले आएको अगाडि बढाउँछ भन्दै त्यो सङ्गतै चाहेको फलमलाई नै मैले प्रधान सङ्गतले गर्दा म अहिले यहाँसम्म आइसकिनँ तर मैले सर्वसाधारण कोही हुन्थेँ होला यो शिशिर बसन्तको कुरा आयो हामीले कुराकानी गर्ने क्रममा अब मैले सानो छँदा पढेको कुरा शिशिर बसन्तको किताब पनि पढ्न पाइन्छ हामीले त्यो कथा पढ्न पाइन्छ यो कथालाई चाहिँ कसरी बुझ्नु भएको मैले कथालाई बुझेको थिएँ अब त्यहाँ एउटा चाहिँ राजा आफ्नो चाहिँ सिकारी धुनमा रानी एउटा चाहिँ आफ्नो घर व्यवहारमा छोरछाइलाई लिएर भन्दाखेरि पछि गएर एउटा चाहिँ चराको घटना पर्दाखेरिमा रानीलाई बेकारको चिन्ता फैदा भयो पैदा भयो अनि त्यो चिन्ताले गर्दा म चिन्तामणिरोगले छोड्यो भने त चिन्तामणिरोगले रानी बितेपछि अनि रानीले भनेका चाहिँ बाणीहरू गएर सफल हुँदै गएर दुई भाइको बिछोड पनि भयो अनि फेरि संयोग पनि भयो एको कथा लेख्ने मान्छे अहिलेसम्म पत्ता लागेको छैन लेखक चाहिँ होला कसरी लेख्यायो होला कसरी रचेको होला भन्ने कुरा अझै अन्यमा छ अन्यमा छ यसको त थाहा छैन यसको चाहिँ थाहा छैन यसको बारेमा के भन्नुहुन्छ तपाईँ कसरी रचेको होला होइन कसैले रच्यो त्यो चाहिँ थाहा भएको रूपान्तर दिएर लोकलहरी नेपाली लोकलहरीमा परिणत गरेको चाहिँ मैले नै हो अरूले सकेको कसरी परिणत गर्नुभयो एकैछिन हामी एक पनि सुनाउनुहोस् शिशिर बसन्तको कथा सबैले याद हुनसक्छ अब कक्षा नौमा अथवा दसमा छ नेपाली किताबमा मैले पढेसम्म चाहिँ मैले सक्छु यहाँले सुन्न चाहनुहुन्छ भने दुई चार लाइन मैले लेखेको हुँदै त्यसमा चाहिँ म आफै आफ्नो मौखिक तपाईँहरूलाई सुनाउन चाहन्छु यदि इच्छुक हुनुहुन्छ भने थोरै सुनौँ है तिश्री बसन्त सुनौँ हस् म सुरु गर्छु रक्षा गरिदेऊ देवी शारदा कुन गरिदेऊ यो मनको राधा श्री गणेश पशुपति भैरवकाली माई देउ शिक्षा हृदयकी ज्ञानरूपी भई ब्रह्म विष्णु महेश्वर तिमी शक्तिदाता नवदुर्गा शरण तिम्रो गर्छु तुति माता लेख्छु झ्यौर्य ए वसन्त शिशिरीको इच्छा पुरा गर देउलाई कुनै देशमा थिए एउटा राजा शक्तिशाली दुइटा छोरा फुल जस्ता रानी फुल्की डाली ती छोराको नाम सुन्छु शिशिर बसन्त रे विदाताले जे दिएको त्यही हुन्छ भरे हेर्दै राम्रा शिशिर बसन्त सम्झे हुलरम गोविन्द यस्तै टुक्राहरूलाई लिएर अगाडि किताब है है ले हुँ। हुँ। यो कथालाई चाहिँ आफूले त्यो लोकलहरीमा चाहिँ ढल्काउनु भएको छ निकै सुन्दर तरिकाले ढल्काउनु भयो त्यसै गरी हामी अर्को एउटा रचना पनि सुना धेरै रचनाहरू हामीले पढ्न पनि पाएका थियौँ तपाईँको त्यो रचना दुई हजार एकाउन्न सालमा दुई हजार एकचालिस सालमा पनि निस्किएको थियो हजुर एकचालिस सालमासन्त निकालेँ दुई हजार मातृभूमिको पुकार त्यो किताब चाहिँ कस्तो खालको किताब हो त्यस एकैछिन त्यो मातृभूमिको पुकार चाहिँ त्यस समयको सिचुएसनलाई लिएर चाहिँ म अलिकति पञ्चायती व्यवस्था झुकाब जस्तै वर्गीय सङ्गठन वर्गीयकरणको चाहिँ सङ्गठनको वर्गीय सङ्गठनको चाहिँ महिलावर्ग किसान वर्ग शिक्षिक वर्ग किनभने भूपुवर्ग युवावर्ग ती वर्गहरूको चाहिँ विश्लेषणक रूप दिएर चाहिँ मैले एउटा किताब तयारी गरेको छु जस्तो कि मातृभूमिको पुकार उठ उठ भाइ हो नेपाली सारा सुनिदेऊ मातृभूमिको पुकार करोडौँभन्दा बुझ महाकाली यसरी चाहिँ लिएर गएको छु त्यसलाई र विभिन्न चाहिँ त्यहाँ माने भाषामा शैलीहरू अथवा छन्द त छैन गद्यमै हो तर पनि त्यसका चाहिँ रूपरेखा पढ्न लायकको चाहिँ रोचक साहित्य शब्दहरू जहाँसम्म मैले लाग्छ भरेको छु जस्तो लाग्छ यहाँहरू आशा राख्छु र त्यस्तै अरू पनि टुक्रा छन् मेरा एकदम एकदम यो अहिलेसम्म आइपुग्दाखेरि चाहिँ तपाईँ यो साहित्य लेख्दै आइपुग्दा त्यो तरङ्गहरू दिँदै आइपुग्दा साहित्यलाई चाहिँ तपाईँले कसरी बुझ्नु भएको छ यसको बारेमा थोरै जानकारी पाउँछ साहित्य भनेको त एउटा चाहिँ अथा चिज हो यसमा पुग्न त म रोचक मात्रै हुँ यसमा पुग्नु त मेरो सम्भव छैन अलि म यसको व्याख्या गर्न म सक्दिनँ बडा विद्वानले पनि सक्दैन होला साहित्य साहित्यको व्याख्या गर्नलाई साहित्य यस्तो चिज हो साहित्य सुरुवात सुरुवात भएको फेरि अर्कोतिर नजाउँ साहित्य सुरु भएको हाम्रो स्वरबाट यो पछि यहाँहरूले मौका दिनुभयो भने म यहीँबाट दर्शाउँला लोकलाई हजुर हजुर साहित्य हाम्रो स्वरबाट सुरु भएको छ तर हामीले त्यो स्वरलाई चाहिँ गुमाउँदै आएका छौँ अब त्यो स्वरलाई चाहिँ अब हामीले परिणत गर्न सक्यो भने फेरि लिएर आउन सक्यो भने अब पनि त्यो साहित्य निस्किन्छ निस्किन्छ अवश्य जस्तो हाम्रो जहाँ गत हिजो मात्रै हामीले हाम्रा महाकवि भानुभक्त आदिकवि भानुभक्त आचार्यको चाहिँ जन्म जयन्ती मनायौँ चाहिँ भाव अर्थलाई हामीले हेर्दा कसरी हेरिन्छ त्यहाँ के तपाईँलाई यस्तो लाग्छ कि लाग्दैन अहिलेको यो आधुनिक परिवेशमा हामी आएका छौँ यो आधुनिक परिवेशमा आएको यो साहित्यकारहरू जति पनि छ भर्खर भर्खर साहित्य लेख्ने कलम चलाउने अगाडि बढिराखेको अवस्था पनि छ यो <laughs> भानुभक्तले चाहिँ कसरी बुझ्नुहुन्छ तपाईँले उहाँहरूको बारेमा अहिले भानुभक्तलाई हेरेर र अहिलेको साहित्यकारहरू अहिलेको नयाँ पुस्ताहरूलाई हेरेर चाहिँ कसरी बुझ्नुहुन्छ भानुभक्त त आजभन्दा दुई वर्ष अगाडि भानुभक्त एउटा दूरदर्शी कवि हुनुहुन्छ आदि कवि मात्र होइन दूरदर्शी कवि लेख्छौँ एकदम किन भन्दा उहाँले लेखेका कुरा र अहिले एकदम साम सामिक पनि हुन्छ अब त्यो भानुभक्तले लेखेको कुराहरू देशभक्ति पनि छन् सामा सामिक राजनीति सबै कुरा शैली सबै विभिन्न छन् भानुभक्तलाई आदि कवि मात्रै होइन भानुभक्तलाई दूरदर्शी कवि पनि भन्न सकिन्छ एकदम एकदम दूरदर्शी कवि भन्न सक्यौँ भने हामीले भानुभक्तले भनेको कुराहरू फलोअप गर्न सक्यो भने पछ्याउन सक्यो भने अवश्य पनि साहित्यले चाहिँ नयाँ मोड लिन सकिन्छ साहित्यले नयाँ मोड लिन सक्छ म यो मेरो सुझाव एकदम एकदम अनि भानुभक्तको बारेमा चाहिँ थोरै जानकारी पाउन तपाईँबाट कसरी बुझ्नुहुन्छ भानुभक्तको जानकारी त अब सरति भइसकेको छ तर चाहिँ भानुभक्त एउटा हाम्रो नेपालको मध्य अञ्चल गण्डकी तनहुँ जिल्ला रम्गा चौधी विषीमा साल असार उन्तिस गते जन्मनुभएको हिजोकै दिनमा एकदमै अब उहाँको जीवनीको लागि त हो खा हुने खान, खानी एक मानव परिष्टिकै परिवार हुनुहुन्थ्यो भन्ने कुरा बुझियो इतिहासले तर उहाँको भावना चाहिँ एउटा चाहिँ कसै परोपकार गरौँ भन्ने भावना चाहिँ उहाँको चाहिँ पहिले त उहाँ आफ्नो चाहिँ मैले अलिकति तरङ्गी कवितै लाइनको हुनुहुन्थ्यो भन्ने कुरा बुझिन्छ पछि गएर चाहिँ उहाँले चाहिँ जब घाँसीले उहाँलाई प्रेरणा दियो घाँसीले जब प्रेरणा दियो भरजनमा घाँसतिर मनदिकरण धनु कमायो त्यही घाँसीको शब्दले नै उहाँलाई चाहिँ आएर आफ्नो घरमा बेलुका साँझमा आएपछि खाटा सुतेर खानापिना खाएर त्यो शब्दले दिमागमा तर्क दिमागमा ऊ लगायो र जागरण घचघट्याएर अनि भानुले आफ्नो विचारलाई कहाँ लानु हो त भन्दा वाल्मिकी रामायण संस्कृतिमा गरेको वाल्मिकी रामायण आठ लाइन मात्र आठ हरब छ तर हुन्छ अब त्यो आठ अरबमा चाहिँ तोडर मोडल कता कता हुन्छ के के हुन्छ म भन्न सक्दिनँ तर त्यो सुरुवातको आ बालके माने बाल वाल्मिक रामायण रचित चाहिँ आदो राम तपोकाेवालिग्रहणम समुद्री दाहन पश्चात रावण कुम्भकर्ण हननम यद्यति रामण चाहिँ थियो शब्दहरूमा कहीँ तुटपुट भएको होला तर यही सारांशलाई लिएर उहाँले आठ लाइनलाई खाटा बसेर न त ब्रह्मजीवा नार पुगेका हुन् न त ब्रह्मजीले भनेको कुरा हो वास्तविक मनोकल्पना भावनालाई समेटेर आज यत्रो चाहिँ आठ लाइनबाट आठ काण्ड रामायण बनाएर रा। नेपाली भाषा साहित्यमा उहाँले जुन किसिमको सुरुवात गर्नुभयो हाम्रो चाहिँ आदि कवि मात्रै दूरदर्शी कवि भानुभक्त हजुरले हिजो दुई सौ जन्म पनि मनायौँ मनायौँ हिजो विभिन्न कार्यक्रमहरू पनि भयो देश विदेशमा भानुको चाहिँ धेरै चर्चा परिचर्चा पनि कमाउन सफल छ हाम्रो भानु होइन अब त्यसैले हामीले रामायण पनि पढ्छौँ त्यो रामायणलाई नेपालीमा उत्थान गर्ने नै भानुभक्त अनि दूरदर्शी कवि आज नेपाली साहित्य समाजले जसरी कोल्टे फेर्न सफल भएका छन् त्यही भानुभक्त आश्चर्य नभएको भए सायद उहाँले त्यो कलम चाहिँ चल्नै नदिएको भए सायद नेपाली साहित्य यहाँसम्म चाहिँ आउन नसक्ने स्थिति हुन्थ्यो कि आउनु नसक्ने भन्ने कुरा भन्न सकेन त्यस्तो किसिमको चाहिँ त्यही माने जन्म होला तर उहाँले जुन सुरुवात गर्नुभयो त गर्नु सुरुवातको जराबाट नै सायद निस्किन झन्झन् अब जरालाई चाहिँ बोल्यो जसले गरो कृति तो कृतिवालाको कृतिको मान्यता छैन आज विदेशमा दार्जिलिङ आसाम सिक्किम भारतका कुना कुनामा अथवा बाहिर बाहिर पनि भानुभक्त कविको कवि ले, शिरोमणि लेखनाथ पौडेलको कवि लक्ष्मीप्रसाद देवकोटाको कवि मने बालकृष्ण समय विभिन्नको महाकविहरू का मैले कविहरूको चाहिँ शिरोमणिहरूको चाहिँ कसैको मान्यता त्यति हाम्रा आजको भाषा पढाइ आजको विद्या बुद्धि विचार आजको युवक बजारमा त्यो देखिएको छैन त्यो ओजेल पढ्दै गएको एकदम एकदम आज साहित्यमा पनि धेरै राखेका एउटाको सायतै हुन्छ अर्को नाम राखेर आफ्नो बजारमा ल्याउने अर्काको नक्कल गर्नु त उचित होइन अवश्य पनि अविष्कार एउटा नेपाली उखान पनि छ ढाँटेको कुरा र फाटेको लोकले पनि नक्कै चिजलाई कहिले पनि बजारमा टिक्दैन टिक्दैन पनि केही समयलाई टिक्ला तर टिक्दैन भन्दा यहाँको चाहिँ अब के अरू चाहिँ यहाँलाई दर्शाउँ कि मेरो हुन्छ एउटा रचना सुनाऊ है त अब मेरो अहिले वर्तमानै एउटा रचना के छ भनेदेखि आजको नेपालको परिस्थिति हेरेर चाहिँ हिँड्दै जाँदाखेरिमा नेपाल आमा अस्ति त्यहाँ भर्खरै रोइरहनु आर्छ एकदम एकदम त्यो नेपाल आमाको आँसुलाई चाहिँ हामीले पुस्न चाहिँ कोसिस गर्न नै पर्छ यो साहित्यबाट भए पनि अब यो राजनैतिक नेताहरू छन् हाम्रो अग्रज गुरुहरू हुनुहुन्छ अगाडि जानु भएको छ उहाँहरूले खोइ अब नेपालदेश देशलाई चाहिँ रोवाइराख्नु भएको छ मामालाई रोइराख्नु भएको अब नेपाल आमालाई चाहिँ रोइरहे बेलामा चाहिँ त्यहाँ कता कता सपनामा झल्को देखेँ र नेपाल आमासँग सोधेँ यहाँ किन रुनुभएको भन्दा मेरा पाँच थोपा आँसु यहाँ खसिसकेका छन् बाबु पाँच थोपा पाँच थोपा, थोपा, आशु। थोपा, आशु। थोपा के हुन् त भन्दा तिनलाई उठाएर मैले ल्याएको छु मातृभूमिको पाँच थोपा आँसु यो हिजो मैले कुनै एफएममा पनि गाएको थिएँ तर यहाँ पनि यहाँको यहाँको अनुमति आधारमा यहाँ गाउन चाहन्छु यो पाँच थोप आँसु पहिले त शीर्षक छ नेपाली यी मजदुर दलालका चाङ्गुलमा सिसा सोप आँसु पठ्याउन जान्छु नेबाट नेथ्या भो यो देश अधिपति लुटाए वैभव सबै नेपाल आमाको आँसु है मे होइन फेरि पालक छैन नै यहाँ निजीकरण भो हेर जताततै ता लिलायो हो धनकै भनी बुझिलिनु अब जगतले यी नेता के गरेछन् देश धरोटीमा दिए जो मगजले मर्यादा राष्ट्रो जब ध्वजा पनि बन्यो क्रोधीको धुनी जवाब कसले दिन्छ न्याय पनि सुत्यो कि तो सुनि सुनि दुखी छु भू माता देश पतन गराए म कति रुनी रमाइलो यो देशको लुटाइदिए सबै सौन्दर्य पनि <coughs> गला र शैली गद्यमा पद्यमा छैन गद्यमा हो तर अलिकति मिलाएर हेर्नु होला <coughs> <coughs> दरिलो शासन होस् अब त हरायो यो, यो देश जहाँ लाखौँ छन् भ्रष्टाचार पुनै नै चुनिए जनजनमा <coughs> लत्याए यो देशलाई रस जति चुसे अदमले काम गरछन् भ्रष्टाचार फेरि किन पुज्यो यो सदनले <laughs> चाहना देखिन्न स्वाभिमानी रह छैन देश बचाउनेतिर जनता जना तर मार्मिकता देशको बुझेर सबले राष्ट्र सोचिने गर अब यो चार थोप आँसु त यो भयो अब यो पाँच थोप आँसुमा नेपालको वास्तविक अहिलेको राजनीति अड्किएको छ यही चारवटा चार अक्षरमा uh -huh. मा माफ गर्नु होला म राजनीति कार्यकर्ता होइन विश्लेषक अलिकति रोचक हुँ uh -huh. समाने सन्धि uh -huh. सत्य भन्न पर्यो अब जगत हो चाहे ब्रह्माश्रय परोस् सिद्ध सिद्धान्त सिमाना संगमा छता विचार सामस्य शास्त्री छन् विध विवेकी जति यहाँ गाउँ जिल्ला राष्ट्र सबको आत्मा यही राष्ट्र हो भनिदिए विकास हुन्छ अब अब सबैको त्यो मन त्यो अब हुन्छ नि अब लगाम चाहिँ त्यो देश नै लाग्यो भने अब चाहिँ देशको विदेश कुराहरू चाहिँ मैले टुक्राहरूलाई समेटेर यहाँहरूको समक्ष प्रस्तुत गर्न पाउँदा म असाध्ये साह्रै खुसी छु धन्यवाद यहाँहरूलाई अरू पनि केही यहाँलाई टक्ाउन चाहन्छु एकदम चाहनुहुन्छ भने टक्राउँछु प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट विश्वभर एकै साथ सुनिराख्नु भएको छ प्रविधिमा रहेर साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले भने म चाहिँ साहित्यिक मित्र दिपेन्द्र बोली छु यो आवाज तपाईँले सुनिराख्नु भएको छ राजा एकजना साहित्यकार जीवनाथ भट्टजी हुनुहुन्छ गोर्खामा उहाँको जन्म र हाल चितवनको बसाइँमा हुनुहुन्छ चितवनमा बसोबास गर्दै आइराख्नु भएको छ धेरै रचनाहरू लेखिसक्नु भएको छ धेरै रचनाहरूमा कलम चलाइराख्नु भएको छ हामी कार्यक्रमको निकै अन्त अन्त अन्ततिर पनि आइसकेका छौँ दस बजेर सडचालिस मिनट गइसकेको छ र अन्त्यमा चाहिँ तपाईँलाई केही क्वेसन सोध्न चाहन्छु कति वर्ष गर्नुभयो अहिले यहाँ समय छैसठी वर्षको भए चार सालको जन्म हो छैसठी वर्षको उमेर हुनु भइसक्यो कार्यक्रममा आइदिनु भयो अन्त्यमा दिपेन्द्र भाइले चाहिँ यस्तो कुरा सोध्नु भएको भए मैले यो प्रश्न यो उत्तर चाहिँ दिन्थ्यो भन्ने केही शब्द चाहिँ मैले छुट्याएको छ भने भन्न मन लागेको कुराहरू छ भने अन्त्यमा भनिदिनु होइन अब यहाँहरूको चाहिँ इच्छा हो जस्तो चाहनुहुन्छ म त्यो टक्नु तयार छु एकदम एकदम अन्तमा एउटा छोटो रचना सुना अनि त्यसपछि हामी बिदा अन्तमा एउटा छोटो रचना के सुना छोटो रचना मात्रै सुनाउँ र हुन्छ एउटा छोटो सुना सुना अब हस् म यहाँ चिन्तन गर्छु अवश्य प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियोहरू पनि एक सय चार तब्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डट कमबाट पनि विश्वभरि एकैसाथ सुनिराख्नु भएको छ साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको हामी बसाइको अन्त अन्ततिर छौँ तपाईँले हामीलाई सुनिराख्नु भएको छ तपाईँले साथ दिइराख्नु भएको छ तपाईँसँगै हामी बोल्छौँ तपाईँको त्यो भावनाहरूमा डुब्छौँ तपाईँका त्यो कोमल सिर्जनाहरूमा हामी आवाज मिसाउँछौँ कार्यक्रम मेरो रचनाको यो बसाइमा रहेर हामी एकैछिन छोटो रचना सुन्छौँ त्यसपछि आजको साहित्यकार जीवनाथ भट्टसँगको कुराकानीलाई अन्त्य गर्नेछौँ त्यसपछि तपाईँ र म अर्को हप्ता फेरि भेट्ने बाचा गर्ने रहेछ एकैछिन छोटो आवाज चाहिँ सुन तपाईँको रचना हस् यहाँलाई म टक्राउँछु के भनेदेखि म दुई हजार त्रिपन्न सालमा मेरो आफ्नो मनमस्तिक रचना गरिएको अब पञ्चायत व्यवस्था जो मातृभूमिको पुकार भन्ने जुन पञ्चायती व्यवस्था झुकाब चाहिँ अलिकति वरियासँगको विश्लेषण गरेर चाहिँ मैले देखाएको छु त्यसमा आजको युग आजको समय आजको देश परिस्थितिलाई लिएर आजको देशका युवाहरूलाई लिएर भन्छु मैले युवाहरूलाई विशेष गरेर चाहिँ केही युवावर्गकै ल्याउँछु मैले हुन्छ सुरु गरौँ सुन शक्तिशाली युवावर्ग आज यो देशको मर्म बुझ समाज जन्मिनु मर्नु यही को मर नु छ पानी यही देशमा बाँच्नु छ यो सत्य जानी चौतर्फ युवा हो अब सोचिऊ नवीन विकासतिर चित्त देऊ प्रथम हटाउँमा जो छ यसैले विकासतिर बाधा दिन्छ हिरा र मोती मणिकोज्या र राष्ट्र विकसित पारु निकै सुन्दरहरू छन् तपाईँसँग तपाईँसँग समयले भ्याएसम्म धेरै कुरा गर्ने इच्छा थियो मलाई तपाईँसँग भलाखुसारी गर्ने निकै मिठो लागिरहेको थियो तपाईँसँग कुराकानी गर्न पाउँदा र अर्को श्रृङ्खलाहरूमा चाहिँ तपाईँसँग कुराकानी गर्दै जाने नै छौँ र यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद धन्यवाद यहाँलाई पनि यहाँले मलाई सुवर्ण मौका दिनुभयो यस अर्पण माने परिवारलाई अडपणका चाहिँ आयोजक सबैलाई चाहिँ यहाँ दिपेन्द्रजी सबैलाई मेरो चाहिँ धन्यवाद अहो चाहिँ भाग्य सम्झिन्छु मैले यसरी बार बार सम्झिदिनु होला र मेरो टुक्रा यहाँ प्रस्तुत गर्ने चाहिँ समय मौका दिन भने यहाँ आशा राख्दछु हुन्छ अर्को श्रृङ्खलाहरूमा हामी भेट्ने बाचोसहित आजलाई छुट्टिन्छौँ है त अवश्य नमस्ते हजुर नमस्ते प्रिय मित्र अब भने हामी कार्यक्रमको अन्तमा छौँ यतिजेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद राजालाई पनि धन्यवाद दिन चाहन्छु इन्टरनेटमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद यो कार्यक्रमलाई तपाईँले अन्यमा सुन्ने भ्याएन भने तपाईँलाई हामीले ब्लग स्पोर्टमा राख्ने व्यवस्था पनि गरेका छौँ रेडियोहरू पनि ब्लग स्पोर्ट गएर पनि तपाईँले यो कार्यक्रमलाई सुन्न सक्नुहुनेछ त्यसै अर्को ब्लग मोहन बिहानी ब्लक मा डट गएर पनि तपाईँले यो कार्यक्रमलाई जुनसुकै समयमा डाउनलोड गरी सुन्ने व्यवस्था हामीले मिलाएका छौँ तपाईँलाई थाहा छ कार्यक्रम मेरो रचनामा तपाईँकै साहित्यिक सिर्जनाहरू बोल्ने गर्छ अब भने छुट्टिनुपर्छ साहित्य र सिर्जनाको हामीले सधैँभरि सम्मान गर्नुपर्छ एउटा गजल आवाज तपाईँ छोड्दै पिउनेहरू सधैँ जोसमा होइन होसमा हुनुपर्छ भन्ने गीतलाई तपाईँ माझ राख्दै प्राविधिक मित्र राजलाई सलाम प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन्छौँ नमस्ते साहित्य र सिर्जनाको सम्मान गरौँ सिंध गानिक शराब सिंध गानी